नमस्कार अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्ल्यु डु डट रेडियो अर्पण डट कम डट प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता आर्य नेकपा एमालेको नौ महाधिवेशन काठमाडौँमा शुरू भएको छ एमालेका अध्यक्ष झलनाथ खनालले महाधिवेशनको औपचारिक रूपमा उद्घाटन गर्नु भएको हो एमालेको महाधिवेशन उद्घाटन भइरहँदा उद्घाटन स्थलमा प्रवेश गर्न नपाएका आक्रोशित कार्यकर्ताले महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्काइदिएका छन् विकुटी मण्डपमा शुरू भएको महाधिवेशन उद्घाटन स्थलमा प्रवेश गर्न नपाएका कार्यकर्ताको भिड़ रत्न पार्कसम्म रहेको छ कार्यकर्ताले स्वागतद्वार भाँचेर कलाम हातमा लिएर हिँडेका छन् भने त्यहाँको स्थिति तनावग्रस्त बनेको छ सम्भावित झडपलाई मध्यनजर गर्दै फ्रिकटी मण्डपमा ठुलो सङ्ख्यामा अहिले प्रहरी परिचालन गरिएको छ आक्रोशित कार्यकर्ताले पार्टी नेतृत्व विरुद्ध कडा नाराबाजी गरेका छन् एमाले महाधिवेशनको उद्घाटनको सुरुमा अध्यक्ष खनाले पानसमा बत्ती बालेर र त्यसपछि रोपटले उपस्थित अतिथि प्रतिनिधि तथा पर्यवेक्षकको स्वागत गरेको थियो इस गोह में सहभागी होना नपा का हजारों कार्यकर्ता को भीड़ थाम न सके प्र हस्तक्षेप करता घाइते समेत भाग प्रहरी ने बीरकुटी मंडल प्रवेश को मूल गेट नई बंद करे हाथ में रण बोक कार्यकर्ता मूल ब्यनर में हाने का उद्घाटन समारोह बंद सत्र जसरी प्रतिनिधिबीच मात्रै आयोजना गरेर हजारौँ कार्यकर्ता तथा समर्थकलाई प्रवेश निषेध गरेको भन्दै आक्रोशित कार्यकर्ताले प्रदर्शन गरेका हुन। उनीहरूले प्रहरी हस्तक्षेप भएपछि गृहमन्त्री समेत रहेका उपाध्यक्ष वामदेव गौतम विरुद्ध नाराबाजी गरेका छन् भने कतिपयले महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेल र विष्णु पौडेल विरुद्ध पनि नाराबाजी गरेका छन् उद्घाटन समारोहमा भाग लिन विभिन्न जिल्ला र उपत्यका गाउँ गाउँबाट पुगेका कार्यकर्ताहरू भित्र जान नपाएपछि प्रदर्शनी मार्गमा जम्मा भएर नाराबाजी गरेका हुन् हातमा रड र लाठी तथा झन्डा लिएर जम्मा भएका कार्यकर्ताको भिड भएपछि प्रहरीले मूल गेट नै बन्द गरेको छ नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेको छ काठमाडौँमा भएको कार्यक्रममा का महासंघको धारणा राख्दै अध्यक्ष महेन्द्र विष्टले एनको कार्यान्वयनका लागि पहिलो चरणमा यो असारभित्र सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार एन बमोजिम सेवा शर्त र सुविधा खुलेको नियुक्ति पत्र न्यूनतम पारिश्रमिक र विगतदेखि भुक्तानी बाँकी रहेको पारिश्रमिक भुक्तानीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ वर्गीकरणमा परेका सञ्चार माध्यमलाई गएको साउनदेखि लागू हुने गरी वृद्धि गरिएको पच्चीस प्रतिशत रकम अहिलेसम्म भुक्तानी नभएकोमा खेद व्यक्त गर्दै उहाँले रकम तत्काल भुक्तानी गर्न पनि माग गर्नु भएको छ वहाँले सम्पूर्ण पत्रकारहरूको बिमा व्यवस्था तत्काल लागू गर्न द्वन्द पीड़ित पत्रकार कल्याणको तत्काल पत्रकारलाई पत्रकारिकालीम का लागी, आगामी आर्थिक वर्ष भह तहको आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना करी संचालन करोड़ देश माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाको घोषणा पर सरेको छ माओवादी संघीय समाजवादी र पाँच मतसवादी दलले अर्को साता प्रचण्डको नेतृत्वमा मोर्चा घोषणाको तयारी गरेका थिए संघीयता र शासकीय स्वरूप लगायतका धारणा बारे छलफल घोषणा प्रक्रिया केही पछाडि सरेको संघीय समाजवादका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ प्रचण्ड निवास लाजिमपाटमा आज बसेको बैठकमा नेताहरूले संघीयता शासकीय स्वरूप निर्वाचन प्रणाली बारे साझा धारणा बनाउने कि धारणा लिएर जाने भन्ने आफ्नो धारणा राखेका छन् प्रस्तावित दस र चौध प्रदेशलाई प्रस्थान बिन्दु बनाउने सहमति भएको यो महिनाको अन्त्यसम्म मोर्चाको घोषणा हुने बुझिएको छ यमाओवादी फोरम लोकतान्त्रिक तमलोपा फोरम नेपाल सङ्घीय समाजवादी सद्भावना र तराई मधेस सद्भावना पार्टीले सङ्घीय गणतान्त्रिक मोर्चा बनाउने सहमति गरेका छन् अमेरिकामा गरिएको एक नयाँ सर्वेक्षणमा राष्ट्रपति बराग ओबामा दोस्रो विश्वयुद्धपछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा देखा पर्नु भएको छ किनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा सहभागी तेत्तिस प्रतिशतले राष्ट्रपति ओबामा गत सत्तरी वर्ष में सभी भावना खराब राष्ट्रपति बताया अट्ठाइस प्रतिशत ने अगिला राष्ट्रपति जर्ज डब्लू बुशला नराम्रोका सर्वेक्षण में भाग लिने पैंतीस प्रतिशत लेनाइस देखि उन्नाइस सौ शासन करने रिपब्लिकन पार्टी राष्ट्रपति रोनाल्ड रेगन लन उन्नाइस सौ पैंतालीस पची को सभी भागा राम राष्ट्रपति के रूप में हरिश्न अठारह प्रतिशत ने बिल क्लिंटनला उत्कृष्ट मनेकागरी पंद्रह जोन एफ के रेडी सब भाग्रो राष्ट्रपति बता ओबामाको यो दोस्रो कार्यकाल हो युरो विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भोलिबाट क्वार्टर फाइनलका खेल सुर हुने भएको छ भोलि राति पाउने दस बजे हुने पहिलो क्वार्टर फाइनलमा फ्रान्सले जर्मनीको सामना गर्नेछ प्रि क्वाटर फाइनलमा जर्मनीले अल्जेरियालाई पराजित गरेको थियो त्यस्तै नाइजेरियालाई पराजित गर्दै फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको हो भोलि राति पाउने दुई बजे हुने अर्को क्वाटर फाइनलमा आयोजक ब्राजिल र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ब्राजिलले सिलीलाई ट्राई हराएको थियो भने कोलम्बियाले उरुबेलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो हौस् इसका यसका साथी अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार